घमण्डले जब चुरचुर हुनेछौ घमण्डले जब चुरचुर हुनेछौ तब तिमी पनि मजबुर हुनेछौ घमण्डले जब चुरचुर हुनेछौ आज म रोएँ भोलि अर्कै रोला तर आज म रोएँ भोलि अर्कै रोला तर घमण्डले जब चुरचुर हुनेछौ तब तिमी पनि मजबुर हुनेछौ आज म रोएँ भोलि अर्कै रोला तर रोने मध्ये तिमी पनि जरुर हुनेछौ घमण्डले जब चुरचुर हुनेछौ तब तिमी पनि मजबुर हुनेछौ डरवाना चार बाह्रका अविनाश सातकोटा विकासको मुक्त सृजना सँगै स्वर्णिम्प्रहरूको नयाँ श्रृङ्खलाको ढोका उगाडि नमस्कार अनिदन चौबिसै घण्टा सातै दिन प्रसारित प्रवासी नेपालीहरूको आवाज अनि ने ढुकढुकी बन्न सफल नेपाली संसार अनलाइन रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्ण प्रहरौं वाइमा प्रवृत्तिका सहचारी प्रमोद के सोनी सँगै तपाईँकै साब्दिक सहयात्री विक्रम वर्पणको आत्मीय मन यो कार्यक्रम नेपाली संचार अनलाइन रेडियो चाहेको जुन रहेर पनि हरेक आइतबार मेलबोर्न अस्ट्रेलियाको समय राति दस तीस बजेदेखि तथा साँझ पाँच नेपाली समयमा सुन्न सक्नुहुनेछ साथै स्मार्टफोन प्रयोगकर्ता तपाईँले हाम्रो पात्र नेपाली क्यालेण्डर नेपाली एफएम ट्युनिङ रेडियो आई नेपाली रेडियो इन्टरनेट रेडियो लगायतका मोबाइल एप्लिकेशन इन्स्टल गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ तपाईँकै मनको आवाज अनुभव अनुभूतिसँग लिएका सुन्दर साहित्यिक शब्द पाटिका साहित्यका सबै विधामा रचित सृजनाहरू वाचन हुनेछन् यो कार्यक्रममा पनि पहिलो सौगात स्वरूप शिव आवाज अर्जुन अनुरागीको शब्द लोकनाथ सागकोटाको सङ्गीतमा मेरो मुटु कलेजीमा तपाईँका लागि राखे गीतपछि फेरि पनि हाजिर हुनेछु जी मा थी और मेरू मोटू कॉलेजी मा थी और चोटी फूलो चोट दियोरा तर दियोरा तरो Thank you सिंहा प्रार्थ की न ने दिन थे सिंह से प्रार्थी न मगिन प्रार्थ की न मगिन मेरे मोटू कले जी मा थियोरा हो तिम बिना जिंदगी चाहे तिम बिना जिंदगी तिम बिना जिंदगी माथियोरा तर एकई चोटी छुलो चोट दियौरा तर द्यौरा तर जे पनि बनाएको छ बेजोड बनाएको छ जे पनि बनाएको छ बेजोड बनाएको छ जसले ढुङ्गा चपाउने सोच बनाएको छ जे पनि बनाएको छ बेजोड बनाएको छ जसले ढुङ्गा चपाउने सोच बनाएको छ भोलि धेरैका सपनाहरू बेचिन सक्छन् भोलि धेरैका सपनाहरू बेचिन सक्छन् दलालले जो रोजगार आयोग बनाएको छ जे पनि बनाएको छ बेजोड बनाएको छ जसले ढुङ्गा चपाउने सोच बनाएको छ उसले पेटका निमित्त जवानी बेचिदियो उसले पेटका निमित्त जवानी बेचिदियो बनाउनेले यस्तो पनि घोप बनाएको छ जे पनि बनाएको छ बेजोड बनाएको छ जसले ढुङ्गा तकाउने सोच बनाएको छ मैले दुखीको सेवामा ईश्वर भेटेको छु मैले दुखीको सेवामा ईश्वर भेटेको छु यहाँ कतिले ढुङ्गालाई ईश्वर बनाएको छ जे पनि बनाएको छ बेजोड बनाएको छ जसले जसले ढुङ्गा चपाउने सोच बनाएको छ जे पनि बनाएको छ बेजोक बनाएको छ टोटी घर भइहाल मुम्बई इण्डियामा रहनुभएका नरेन्द्र बिहानीको गजिल थियो प्रवासमा नेपाली पनि सूचना र मनोरञ्जनको तिन्नै संसार अस्ट्रेलियाको मेलबोर्नबाट चौबिसै घण्टा सातै दिन निरन्तर सूचना र मनोरञ्जन दिनलाई इन्टरनेट मार्फत मोबाइल तथा कम्प्युटरमा प्रवासबाट प्रसारित पहिलो बहुभाषिक रेडियो नेपाली संचार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाई साथै विश्वको जुनसुकै गुनामा रहेर पनि हाम्रा विभिन्न रेडियो, सुक, रेडियो कार्यक्रम का। नेपाली संचार अनलाइन टिभी पनि कार्यक्रम स्वर्णिम प्रहरको नौ श्रृङ्खलामा हुनुहुन्छ साथमा छौँ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम मर्मण यति बेला म तपाईँकै सृजनाहरू उठान गरिरहेको छु एउटा कथा उठाउँछु यति बेला म तपाईँकै सृजनाहरू उठाइरहेको छु यो बसाइमा नवीन नेपाल भक्तपुर कोरियामा रहनुभएका स्रष्टाको जुनीको जुनी, जुनी शीर्षकको लघ कथा यो बसाइमा आज पैतालिसौँ दिन हो मैले जुनीलाई दोस्रो पटक फोन नगरिसकिनँ मन मानेन आँख जुटाएर गरे आज पनि उनको उही प्रश्न छ पहिले चाहिँ अङ्कल मेरो मामुले बाबा भेट्नुभयो राम गोपालरबुटल मैले सौलबाट भुसान ट्रेनको यात्रामा भेटेको थिएँ पहिलोपल्ट पहिलोपटक देख्दा उहाँ मोबाइलमा हेर्दै हाँसिरहनु थियो नेपाली चाहिँ लागेर मैले सोधिहालेँ मस्त हाँस्नु भएको छ नि दाई ए नेपाली हो आधा सिटमा बस्न आग्रह गर्दै यो फुच्ची सधैँ मलाई हँसाउँछ भाइ जहाँ उनको छोरीको फोटो थियो जुनीको छ वर्ष पहिले कोरिया आएको तिन वर्ष पहिले कम्पनीको साउसँग झगडा गरेपछि इलिगल बसेकोसम्म कुरा गर्दा धेरै नजिकको मान्छे जस्तो आफ्नै दाई जस्तो लाग्ने अनि किन त दाई नेपाल नगएर के गर्नु भाइ यहीँ हाँस्ने अनुहार मलिलो होला भन्ने डर छ उता बुढी अब एक साल भाग्यले बस्न दियो भने अनि जानुपर्ला भाग्यले किन नि कथा लामो छ भाइ दिन पटक समाइसक्यो भाग्यले बसिरहेको छु कुरा के भएछ भने एकपटक सान पहाडमा घुम्न जाँदा आँगामा हतडी लगाएर अरूलाई समाउन गएको मौकामा आँगा सहित बजार छिचोलेर कोठामा पुगेछन् राति नेपालीले ग्राइन्डिङ गराएर हतकडी काटेछन् फेरि माठमा मा समाएछन् धेरैले पक्रेको बेला परेछ बसमा हान्ने ठाउँ नै नभएर छोडिदिएछन् अन्तिम पटक हिउँको डल्लाले हान्दै भागेछन् भेला भेला भेट भइरहन्थ्यो धेरै कुरा हुन्थ्यो जिन्दगीका दुःखका दुई महिना अगाडि राम गोपाल दाईको कार दुर्घटनामा मृत्यु भयो अप्रत्याशी राम्रा मान्छे चाँडै जान्छन् बुझेको थिए मन बुझाए तेस्रो दिन उनकी श्रीमतीलाई झिकाइयो तीस लाख लाग्ने भयो लास्ट नेपाल लैजान नेपाल राजदूतावासले यतै दाह संस्कार गर्ने व्यवस्था मिलायो तर भोलिपल्ट नै उनकी श्रीमती बेपत्ता भइन् दिनेले कस्तो सल्लाह दियो कुनि बुझ्नेले कसरी बुझ्यो त्यो बाप्योर मनस्थिति कसरी पैसाको लालसमा परिवर्तन भयो जुनीको यादसम्म नि आएन कि के हो मसँग कुनै जवाब छैन मामा घरमा उर्किरहेकी सात वर्ष सा कि जुनीले मान्छेको जुनीलाई के बुझ्लिन् धन्कै लागि बाबुको अनुवाद कस्तो छ थाहा छैन बाउ खोज्न गए कि आमा फर्किन्न मायामामा त सायद उनलाई थाहै छैन मैले आमा हराएपछि फोन गरेको थिए कोरियाबाट भन्ने बित्तिकै सोधेकी थिइन् अंकल मामुले बाबा भेट्नुभयो र आज सत्य घटनामा आधारित जुनीको जुनी, जुनी शीर्षको लौकथा यो वसायमा उठाए निकै नै मार्मिक लौकथा नवीन नेपाल भक्तपुर हाल कोरियामा रहनुभएका स्रष्टाको यो मिठो र मार्मिक लौकथाका लागि नवीन नेपालजी प्रति हार्दिक कृतज्ञता कित अर्पण कर गर्दछन् यति बेला कार्यक्रममा एउटा गीत उठाउँछु राज अविरल यात्री हुनुहुन्छ नौमी डाडा पाँच पाँच थर्का श्रष्ट हुनुहुन्छ हाल मलेसियामा यति बेला राज अविरल यात्रीको गीत वर्षौ भयो मायालुको खबर केही आएको छैन वर्षौ भयो मायालुको खबर केही आएको छैन पर्दै समय जुनी बित्यो भेट्न कहिले पाएको छैन वर्षौँ भयो मायालुको खबर केही आएको छैन पर्दै समय जुनी बित्यो भेट्न कहिले पाएको छैन चोखो माया मनैभरि अनुराग सङ्घालेर भविष्यको मिठो मिठो कल्पनालाई अँगालेर बसेको छु पर्दैसम्म मनमा खुसी छाएको छैन पर्दै समय भेट्न कहिले पाएको छैन मेरी माया साह्रै राम्री पूर्णिमाको जुन जस्ती मेरी माया साह्रै राम्री पूर्णिमाको जुन जस्ती छुँदा पनि डाक लाग्ने छापावाला जुनजस्ती सम्झनाले जलाएको मुटु निको छैन पर्दै समय जुनी बित्यु भेट्न कहिले भएको छैन यसपालि त यस्तै भयो अर्को साला फर्किआला यसपालि त यस्तै भयो अर्को साला फर्किआला तिमी सँगै बसी हाक पारेर पालङ गाउँला गरी अन्तै मैले माया लागेको छैन पर्दै समय जुनी हाल मलेसियामा रहनुभएका राज अविरल यात्रीको गीत सँगै यति बेला कार्यक्रममा दोस्रो साङ्गीतिक सौगात सुरु युवराज चौलागाई रजिना जिमान र मेलिना राईको आवाज दिनेश रावतको शब्द वितरण तारा प्रकाश लिम्बूको सङ्गीत पल वलमै खुसी तपाईँका रागु प्रहरको दोस्रो साङ्गीतिक सौगात स्वरूप राखे यो बसायमा गीतपछि फेरि पनि हाजिर हुने नै छु हामी सँगै रहनुहोला अब सुन्दर हुनेहरूलाई ग्रुप देखाउन सक्छ अब सुन्दर हुनेहरूलाई ग्रुप देखाउन सक्छ ऐनाले पनि आफ्नो अस्तित्व गुमाउन सक्छ अब सुन्दर हुनेहरूलाई गुरुप देखाउन सक्छ हतियार बुझाउने आदेश दिएको छ सरकारले हतियार बुझाउने आदेश दिएको छ सरकारले यहाँ कसैले आफ्ना आँखाहरू बुझाउन सक्छ अब सुन्दर उनीहरूलाई कुरूप देखाउन सक्छ ऐनाले पनि आफ्नो अस्तित्व गुमाउन सक्छ ओ मित्र खुट्टा तानिराख ताली पनि बजाइराख ओ मित्र खुट्टा तानिराख ताली पनि बजाइराख समयले तिम्रो गद्दारीको आवाज पाउन सक्छ अब सुन्दर उनीहरूलाई कुरूप देखाउन सक्छ ऐनाले पनि आफ्नो अस्तित्व गुमाउन सक्छ युद्धले मानसिक सन्तुलन गुमाए कि आमालाई युद्धले मानसिक सन्तुलन गुमाए आमालाई छोराले बाहको मृत्यु कसरी सम्झाउन सक्छ अब सुन्दर हुनेहरूलाई कुरूप देखाउन सक्छ ऐनाले पनि आफ्नो अस्तित्व गुमाउन सक्छ के थियो के भइसक्यो यो रेगिस्तानमा परदेशी के थियो के भइसक्यो यो रेगिस्तानमा परदेशी मुटुमा भूकम्प आँखामा सुनामी ल्याउन सक्छ अब सुन्दर हुनेहरूलाई कुरूप देखाउन सक्छ ऐनाले पनि आफ्नो अस्तित्व गुमाउन सक्छ बनेपा काे घर भई बेला बेला मलेसियामा रहनुभएका निश्चल परदेशीको गजलसँगै फेरि पनि हातमे सहयोग गरे स्वर्णिमको नौ श्रृंखलामा साथमा छौ प्रकृतिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम हत मेलबर्न अस्ट्रेलियाद्वारा सञ्चालित तथा नेपाल लगायत फ्रान्स युके मलेसिया युएसए इण्डियामा शाखा विस्तार भइसकेको प्रवासी नेपालीहरूप्रति लक्षित तथा ढुकढुकी अनलाइन रेडियो नेपाली संचार अनलाइन रेडियो सङ्घ हुनुहुन्छ तपाई 24 घन्टा सातै दिन प्रसारण हुने अवधिमय दर्जनौ अवार्ड जित्न सफल अनि नेपाली अनलाइन रेडियो मध्ये सबैभन्दा बढी गुगल एप्लिकेसनमा उपलब्ध नेपाली सञ्चार अनलाइन रेडियो हो यो म तपाईँकै सृजनाहरू उठान गरिरहेको छु यति बेला तपाईँकै सृजना वाचन गर्ने अनुमति चाहन्छु कृष्ण उदासी उर्लाबारी मोहरङका स्रष्टाको परदेशीलाई सम्झेर शीर्षको कविता यो बस्दै कविता परदेशीलाई सम्झेर खुट्टा उचालेर मात्र तिमीले बिदा माग्यो हिउँ पगालेर हाँसुका नदीहरूले तिम्रो बाटो अवरोध नगरौ भन्दै मलाई माफ गर म मा बिबोज्छु यतिखेर आँखै अगाडि तिम्रो अनुपस्थितिको यति गहिरो आभास हुन्छ भनेर एउटा बारुल्की घाँटीमै अड्काएर तिम्रो अनुष्ठानमा कुन धुप सर्काइरह म जहाँ तिम्रो बाँच्न पूर्वोस् पिउँदा पिउँदा सम्झनाहरू उदास देख्छु मलाई हेर्ने ऐना पनि कठै कति गाह्रा हुन्छन् बच्चन नदीमा भक्तै गरेको दियो बतासको जवानीले मुसाल्दा पनि छालले उचालेर पछाल्दा पनि सहनै पर्दो रहेछ जीवन सम्झेर रह, बादशाहहरूको अत्याचार जानेले नागेको छिटिस निहालेर आउनेहरूको स्वागतार्थ बोगाईहरू बटुलेर सोच्दै सम्हालिँदैछु मूर्खहरू आउँदा आउँदै रुवाउँछन् विद्वानहरूले जाने बेलामा रुवाउँछन् जीवनको यति सुन्दर अनुभूति सम्हालेर परदेशी तिमीलाई यो पत्र मार्फत एउटा प्रश्न सोध्छु तिमी मूर्ख औ कि विद्वान मुर्लाबारी मोरङका स्रष्टा कृष्ण उदासीको परदेशीलाई सम्झेर शीर्षको कविता थियो मिठो कविताका लागि उहाँलाई पनि धेरै धेरै धन्यवाद यति बेला सुमन काले हुनु लमजुङ हाल काठमाडौँमा रहनुभएका स्रष्टाको गजल उठाउँछु यो बसाइमा सुमन कालेको गजल यति बेला तपाईँकै वाचनको क्रममा सुमन काले हुनुहुन्छ लमजुङ हाल काठमाडौँमा रहनुभएका स्रष्टाको गजल यो चरणमा हाम्रो पनि आउँछ समय प्रतीक्षा गरौं हाम्रो पनि आउँछ समय प्रतीक्षा गरौं हुने नै छ शानदार विजय प्रतीक्षा गरौं हाम्रो पनि आउँछ समय प्रतीक्षा गरौं शानदार विजय प्रतीक्षा गरौं ढाका टोपी शिरमा ढर्काई आयो गोर्खाली ढाका टोपी शिरमा ढल्काई आयो पक्कै बन्छ चर्चाको विषय प्रतीक्षा गरौं हाम्रो पनि आउँछ समय प्रतीक्षा गरौं हुने नै छ शानदार विजय प्रतीक्षा गरौं सानो देश सगरमाथा बुद्ध यहीँको सानो देश सगरमाथा छ बुद्ध यहीँको यही हुन्छ नायक उदय प्रतीक्षा गरौ हाम्रो पनि आउँछ समय प्रतीक्षा गरौ हुने नै शा छ शानदार विजय प्रतीक्षा गरौ यो त केवल सुरुवाती भेट परिचय हो यो त केवल सुरुवाती भेट परिचय हो कुनै दिन ल्याउँछ प्रलय प्रतीक्षा गरौँ हाम्रो पनि आउँछ समय प्रतीक्षा गरौँ हुने नै छ शानदार विजय प्रतीक्षा लेखिने लेखिनेछ सुनौलो अक्षर इतिहासमा लेखिनेछ सुनौलो अक्षर इतिहासमा दुनियाँले माग्ने छ आश्रय प्रतीक्षा गरौँ हाम्रो पनि आउँछ समय प्रतीक्षा गरौँ हुने नै छ शानदार विजय प्रतीक्षा गरौ सु काले लमजुङ्गाल काठमाडौँ उहाँलाई पनि मिठो गजलका लागि धेरै धेरै धन्यवाद यति बेला कार्यक्रमको तेस्रो साङ्गीतिक सौगात स्वरूप सन्जीवनीको आवाज गायत्री थापाको शब्द राजेन्द्र श्रेष्ठको सङ्गीतमा तमाम् सपना कार्यक्रमको तेस्रो साङ्गीतिक सौगात स्वरूप Thank you. के गर्व छ भनौँ साथी रित्तो दिमागलाई दिमागले के के नै लुटाउला भनेर जाँचै पछि चोर्न पर्ने विद्यार्थीहरू पुस्तौँ पुग्ने आफ्नै टन्न हुँदा पनि अरूको फोर्न पर्ने हस्तीहरू तछाड मछाड गरेर छात्रवृत्ति लिँदै विदेश पढेर आफ्नै गाउँ घरको सडक बनाउँदा मुनाफा खान पर्ने इन्जिनियरहरू बुद्धि भएका भन्दै देशभित्र र बाहिर गरी वर्षौँ लगाएर डाक्टर बनेका हुम्ला जुम्लाको नियुक्ति काठमाडौँमै बिता चिकित्सकहरू यो चक्र र ऊ चक्र पाएका हिजो यहाँ र आज आफै एक आपसमा कुरै पछि पौठेजरी खोजिरहने वीरहरू स्कुल बन्द गर्ने शिक्षकहरू कलेज बन्द गर्ने प्राध्यापकहरू शान्ति खलबल्याउने शान्ति सेनाहरू चोरी गर्ने प्रहरीहरू घुसखोरी गर्ने जागिरीहरू कृत्य गर्ने वकिलहरू धाँधली गर्ने न्यायाधीशहरू झुटो लेख्ने पत्रकारहरू कुर्सीको लागि लाग्ने नेताहरू भाइ ठक्ने दाईहरू छोरी बेच्ने आमाहरू बाबु गलहत्याउने छोराहरू बाटो बन्द गर्ने यात्रुहरू काटाकाट गर्ने जनताहरू लो भन्नुहोस् न अब नेपाली भएर गर्व गर्ने ठाउँ राज पोखरा आल लन्डनमा रहनुभएका स्रष्टाको कविता गर्व शीर्षको कवितासँगै आत्मीय स्वागत गरे कार्यक्रम सोलिङ प्रहरको नौ श्रृङ्खलाको अन्तिम चरणमा साथमा छौँ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण तपाईँ हुनुहुन्छ नेपाली संचार अनलाइन रेडियोमा नेपाली संचार अनलाइन रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति सोडेम प्रहरको नौ वसाईमा म तपाईँकै सृजनाहरू उठान गरिरहेको छु यति बेला एउटा लघुकथा उठाउँछु निर्भरता शीर्षकको जीवन पीडित दाहालले लेख्नु भएको लघुकथा यो बसाइमा लौकथा निर्भरता लोक लौकथा निर्वर्ता, मेरो जन्म कुण्डली हातमा लिएर ज्योतिषले गणितीय गणना गरिरहेका बेलामा मेरो अमेरिकन साथी माइकले गेट खोल्यो र हामीलाई आँगनमै बसिरहेको देखेर हेलो जेन्टलम्यान गुड मर्निङ भन्दै भित्र आयो अनि हामीहरू बसेको नजिकै अर्को मेच तानेर सुटुक्क बस्यो केही नबोली ज्योतिषले हातको चिना एउटा हातमा लिएको लिए अर्को हातले खै भनेर मेरो दाहिने हात तानेर हत्केलाका रेखा केही क्षणसम्म निहालेर हेऱ्यो र ओठले प्याउँदै मुन्टो हल्लायो ज्योतिषको नकारात्मक भाव पुजेको मैले अधेर भएर सोध्न पुगेछु के भएर पुगे गुरुजी ज्योतिषले उसै गरी मुन्टो हल्लाएर भन्यो अह तपाईँ अझै 5 वर्ष अमेरिका जान पाउनुहुन्न ज्योतिषको क्रियाकलाप हेरिरहेको हामीहरू बिचमा भएको वार्तालाप सुनिरहेको मायकले मेरो अनुहारमा ध्यान दिएर हेऱ्यो र सोध्यो के भयो म्यान तिमी के नै सिरियस भएको के हुनु नि यसपालि चाहिँ अमेरिका जानु पर्यो भनेको त गुरुजीले जान पाउँदैनस् भन्नुभयो नि मैले नयाँ राष्ट्रले भरिएको उत्तर दिएँ मेरो कुरा सुनेर माइक हो हो गर्दै निकै बेरसम्म आँस्यो आँखामा आँसु आउन्जेलसम्म आँसु अलि मत्थर भएपछि आँखाका आँसु एउटा हातले कुस्दै भन्यो न्यान हाम्रो देशको भिसा हाम्रो राजदूतले दिने हो कि तिम्रो ज्योतिषले जुरो पानी चार झापा हालमैतीदेखिका ठण्डोमा रहनुभएका जीवन दहाल पूर्णितको निर्भरता शीर्षको लघुकथा यो वसाईमा वाचन गरेको थिएँ उहाँलाई पनि कार्यक्रमको अन्तिम चरणमा आइसकेको छु कार्यक्रमको अन्तिम चरणमा एउटा गजल रहेको छ विवश गेवाली असफल प्रेमी दिमिक श्याङजा हालीमा रहनुभएका स्रष्टा विवश गेवाली असफल प्रेमीको गजल यो चरणमा यो वसाई फकाउन किन आउँछौ फुलाउन किन आउँछौ फकाउन किन आउँछौ फुलाउन किन आउँछौ रुन देउ भो जति रुन्छु बोलाउन किन आउँछौ फकाउन किन आउँछौ फुलाउन किन आउँछौ रुन देउ भो जति रुन्छु बोलाउन किन आउँछौ पराईको त्यो हातबाट सिन्दुरकोते लगाइ छौ पराईको त्यो हातबाट सिन्दुर पोते लगाइछौ भन मेरो मनमा माया उलाउन किन आउँछौ फकाउन किन आउँछौ फुलाउन किन आउँछौ रुन देउ भो जति रुन्छु बोलाउन किन आउँछौ जब तिमीले सङ्घार नाग्यो सम्बन्धलाई टुक्राएर अझै तिमी त्यस्तो नाता फुलाउन ना किन आउँछौ फकाउन किन आउँछौ फुलाउन किन आउँछौ रुन देउ भो जति बोलाउन किन आउँछौ तिमी जाँदा मलाई छोडी मनमा दाग लागेको थियो तिमी जाँदा मलाई छोडी मनमा दाग लागेको थियो फेरि झुटो आश्वासनले धुलाउन किन आउँछौ पकाउन किन आउँछौ फुलाउन किन आउँछौ रुन देउको जति रुन्छु फुलाउन किन आउँछौ पिरतीका पहाडहरू भत्काएर सम्म बनाई विरतीका पाहाडहरू भत्काएर सम्म बनाई उहीँ माया यौँ चुली चाहिँ चुलाउन किन आउँछु फकाउन किन आउँछु फुलाउन किन आउँछु रुन लिउ जति हुन्छु बोलाउन किन आउँछु प्रश्नहरू धेरै नै छन् यो मनभित्र गुम्सिएको प्रश्न धेरै नै छन् यमनभित्र गुम्सिएको धोका दिँदै दिन नै दिन जुलाउन किन आउँछौ फकाउन किन आउँछौ फुलाउन किन आउँछौ रुन देउ हो जति रुन्छु बुलाउन किन आउँछौ विवश गेवाली असफल प्रेमी दिमिक स्याङ्जा हालिएमा रहनुभएका स्रष्टालाई मिठो गजलका लागि धेरै धेरै धन्यवाद यस सृजना बाचनसँगै कार्यक्रम स्वर्णिप्रको नौ बसाई पनि भेट मान्ने बेला भयो कार्यक्रम स्वर्निङ प्रहरको नौ बसाई तपाईँलाई कस्तो लाग्यो तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनि विभिन्न विधागत सृजनाहरू पठाउन नबुल्नुहोला जसका लागि हाम्रो इमेल ठेगाना स्वर्णिङ प्रहरीेल डट कम एस डब्लुेल र-a-d-i-o-at-n-e-p-a-l-i-s-a-n-c-h-a-r.com एक फेसबुक डॉट कम स्लैश्लू डब्लू डब्लू डट फेसबुक www.facebook.com संचार मीडिया एजेंसीआई मत सत्रा तय एथेनजेल आफ्नो महत्वपूर्ण समय खर्चिएर सोर्णिङ प्रहर सँगै रहनुभयो नेपाली संचार अनलाइन रेडियो सँगै रहनुभयो धेरै धेरै धन्यवाद हामी बीचको आत्मीयतालाई अझै निकट र प्रगाड बनाउने सशक्त माध्यम नेपाली संचार अनलाइन रेडियो टिम अस्ट्रेलिया प्रति हार्दिक आभार कार्यक्रमको अन्तिम चरणमा हुन्न हुन्न हुन्न हेमन्त शर्माको स्वर शब्द र सङ्गीतमा रहेको यो मिठो अनि रमाइलो गीत तपाईँका लागि छोड्दै प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम कार्यक्रम स्वर्णिम नौ बसाईबाट छुट्टिने अनुमति चाहन्छु तपाईँको यो हप्ता सुखद र सृजनशील भन्नुहोस् अर्को हप्ता भेट्ने बाचासँगै छुट्टियौ अस्त नमस्कार हुना, हुना, हुना, हुना, हुना. Your love sucks in me. Humbna, humbna, humbna, humbna. Your love sucks in me.